कालो रात मीठो कल्पना साचे नो बिछौन में पलटेर आपने मंेला समझी रहने भगला आज अपनी तुटु का कुरा तब का आप मुटुसम पुराने का लगी यो रात में शीतल पवन चलेगा बेला तब तुटु का कुरा तपाई को आपने मचे मुटुसम संगसंगे गुनगुना गुनगुना आईसिक तन भित्र को साथी चंद्र कार्यक्रम मोटुदि मोटुसम तैंको मचे तपाई को मुटु कोई कोम हो तीन पुर्याउन चाहनुहुन्छ यो अँधेर रातमा आफ्नो मान्छेलाई धेरै सम्झिरहनु भएको छ भने तपाईँ एसएमएस गर्न सक्नुहुन्छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा कार्यक्रम मुटुदेखि मुटुसम्ममा एसएमएस गर्नका लागि तपाईँले मोबाइलको म्यासेज बक्समा गएर यचआरएस लेख्नुहोस् त्यस पछाडि एउटा खाली ठाउँ छोडेर यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुका कुराहरू लेखेर चार चार दुई गर्नुहोला तपाईँलाई एसएमएस गर्ने तरिका पुनः एकपटक भन्न चाहन्छु मोबाइलको म्यासेज बक्समा गएर यचआरएस लेख्नुहोस् त्यस एउटा खाली ठाउँ छोड्नुहोस् यम यम लेख्नुहोस् र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुको कुरा तपाईँको आफ्नो मान्छेको लागि सन्देश लेखेर चार चार दुई दिनमा म्यासेज गर्न सक्नुहुन्छ त्यसै गरी तपाईँ फेसबुक चलाउनुहुन्छ भने www.facebook.com डब्लु डब्लु डट फेसबुक डट कम स्ल्यास रेडियो सर्भर पेजमा गएर पनि तपाईँको सन्देशहरू छोड्न सक्नुहुन्छ कमेन्ट गर्न सक्नुहुन्छ तपाईँका कमेन्टहरूलाई म कार्यक्रममा स्थान दिनेछु धेरै साथीहरूको एसएमएस पनि आइसकेको छ र धेरै साथीहरूले फेसबुक मार्फत कमेन्ट र एसएमएस पनि छोडिसक्नु भएको छ तपाईँहरूको सन्देशहरूलाई म एकैछिन पछाडि क्रमैसँग पढ्ने नै छु अहिलेको लागि भने एउटा सुन्दर साङ्गीतिक आवाज तपाईँको लागि बिछडे त जी न पाएग बिछडे त जी तो त नजी पाएंगे, गिछडे तो जी न बिछडे तो जी न बेसडे तो जिना पाएँ है यो निकै नै सुन्दर साङ्गीतिक आवाज राखे मैले तपाईँको लागि र तपाईँका सन्देशहरू तपाईँको आफ्नो मान्छेसम्म पुर्याउनका लागि कार्यक्रम मुटुदेखि मुटुसम्मको यो प्रहरमा तपाईँसँगै छु म तपाईँकै मनभित्रको साथी चन्द्र एक्लै छु स्टुडियोमा एक्लै बोलिरहेको छु तर पनि तपाईँ साथमा हुनुहुन्छ जस्तो लाग्छ तपाईँको माया अनि आफ्नो मान्छेको माया मेरो मुटुमा अझै छ जस्तो लाग्छ त्यसैले तपाईँका मुटुका सन्देशहरू तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउने प्रयास गरिरहेको छु र तपाईँ पनि म्यासेज गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर एकचआरएस लेख्नुहोस् त्यस पछाडि एउटा खाली ठाउँ छोडेर यम यम लेख्नुहोस् र तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दिन गर्न सक्नुहुन्छ र तपाईँका सन्देशहरू राख्दैछु म र रा धेरै साथीहरूको सन्देश छ र तपाईँको सन्देशहरू सुरु हुन्छ यसरी तैको मैसेज सुरू होदा जिंदगी यो हो कि कहीं फर्किने कहीं कहीं फकर भर लव होने लव होने हई लव होने हई भ म पूजा गोले हटियानौँबाट आज मलाई मा मिठो माएरे भनिदिनु ल भन्नुभएको छ आज यमलाई भन्नुभएको रहेछ मैले मलाई भनेर पढेँ सरे है पूजाजी यमलाई मिठो माया भनिदिनु ल भन्नुभएको अवश्य पनि तपाईँको यमले पनि कार्यक्रम मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ होला <laughs> पूजाजी आशा गर्छु अवश्य पनि तपाईँको सन्देश उहाँसम्म पुगिसकेको छ र तपाईँका सन्देशको एकैछिनमा जवाफ पनि आउनेछ मलाई त्यस्तै लागिरहेछ मोबाइल चेक गर्दै गर्नु होला है एसएमएसै रिप्लाई आइहाल्छ त्यसै अर्को एसएमएस रविना लामा मरेको म तिमीलाई जी जाते हुए होरे भ तिमी जाते हुए होचेरे जिंदगी बोझ भो तिमी देखे चोट सहे कति नई बाँचुला खै मृत्यु को पर्खाई में भूस पचाड़ी पूरा एसएमएस प्राप्त भागना रविना जी थैंक यू सो मच तैं एसएमएस को लगी रो दुखलाग्द शब्द तपाईँले कतै मायामा पीडा पाउनुभयो कि जस्तो लाग्छ रविनाजी जे होस् मुटुमा जतिसुकै पीडा भए पनि तपाईँका मुटुमा जतिसुकै चोटहरू भए पनि तपाईँ सदैव अगाडि बढ्नुहोस् हाँस्ने कोसिस गर्नुहोस् मैले यसो भनिरहँदाखेरि यो चन्द्र कति निर्दय छ दुःख परेको बेला पनि हाँस मात्रै भनेर सुझाव दिनुहुन्छ भन्नुहोला तर पनि दुःखले मान्छेलाई कमजोर भन्दा पनि दुःखले मान्छेलाई बलियो बनाउँछ जस्तो लाग्छ रविनाजी मेरो यस्तै लाग्छ मलाई किनकिन किन भन्दा दुःख भोगेर आएको मान्छे अलिकता पीडामा बाँचेको मान्छे भएर होला यो दुःखहरूले कहिलेकाहीँ बलियो बनाएको आभास गर्छु कहिलेकाहीँ जस्तो सुकै पीडामा पनि रुन नपर्ने बाध्यताहरू चाहिँ सृजना भइरहेको पाउँछु त्यसैले खुसी रहने प्रयास गर्नुहोला रविनाजी थ्याङ्क यू सो मच त्यसै अर्को सिमित छ पार्वती लामाजीले वसमाढी आठबाट ग्याङसिङ टार भन्नुभएको छ मैले उच्चारण गलत गरेको भए सरी है पार्वतीजी जिवाइएनजीएसआइएनजिटिएआर ग्याङसिङ टार लेख्नु भएको छ र थाहा हुन्छ जीवनको अर्थ एक्लै जिएपछि थाहा जी था हुन्छ जीवनको अर्थ जी एक्लै जिएपछि सम्झे सम्झे मर्न दिनु चोट दिएपछि धोका रुइछ जिन्दगी है भन्नुभएको छ त्यस पछाडि उहाँको पनि पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क्यु सो मच पार्वतीजी तपाईँको यति राम्रो मुक्तक रूपी सन्देशको लागि त्यसै अर्को एसएमएस दाई नमस्ते आज यस प्रोग्राममा आफूलाई माया गर्ने मान्छे बीलाई धेरै सम्झेकी छु र मिठो माया भन्छु ल दा भन्नुभएको रोनिशा लामा लामाजीले गोगन पानीबाट रोनिसाजी थ्याङ्क यू सो मच र तपाईँको बीले पनि कार्यक्रम मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ होला एकैछिन पछाडि रिप्लाई आउँछ कि मैले पनि पढ्न पाउँछु कि जस्तो लागिरहेछ होइन थ्याङ्क यू सो मच रनिसाजी तपाईँको यो सन्देशको लागि त्यसै अर्को एसएमएस नमस्कार हजुर मिता राई रोदन रिता राई रोदन फ्रम धनकुटा मेरो मनमुटुको साथीहरू निगिता लामी छाने मनोज लामा अह मनधौज लामालाई गुड नाइट भन्नुभएको छ थ्याङ्कयू सो मच जी यति टाढा रहेर पनि हामीलाई एसएमएस गर्नुभएको छ धनकुटादेखि थाहा छैन धनकुटामा रेडियो सर्भर सुनिन्छ या सुनिँदैन सुनिन्छ भने पनि कस्तो सुनिन्छ त्यो चाहिँ अलिकति जानकारी नभएको अवस्था छ तपाईँले सकेसम्म जानकारी दिनुहोला कार्यक्रम अन्य कार्यक्रमहरूमा रेडियो सर्भरको र थ्याङ्क यू सो मच साथी तपाईँलाई धनखुटादेखि सम्झनु भएकोमा रिता राई रोदनजी थ्याङ्क यू सो मच आगामी कार्यक्रममा पनि तपाईँको यस्तै सहभागिताको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को एसएमएस छ दाय के छ खबर माई फ्रेन्ड संजोक सनिरा सबिना दि विमला पूजा मानव र स्पेसल मनिषलाई अल टाइम मिस यू एन्ड लभ यू सो मच भन्छु ल युनिसा थिङ्क गोगन पानीबाट भन्नुभएको छ थ्याङ्क यू सो मच युनिसाजी हाम्रो नियमित एसएमएस पठाउने श्रोता हुनुहुन्छ उहाँ र <laughs> युनिसाजी थ्याङ्क्यु सो मच मानवजीले पनि सुनिरहनु भएको होला ए सरी <laughs> मानिसजी मनिषजीले पनि सुनिरहनु भएको होला तपाईँको यो सन्देशलाई र उहाँसम्म तपाईँको सन्देश पुगिसकेको छ मलाई त्यस्तो लाग्छ र मनिषजीले पनि अहिले एकैछिनमा तपाईँले सन्देश पठाउनु हुनेछ मलाई यो एकदमै विश्वास भएको कुरा पनि हो है तपाईँहरू एकअर्कालाई धेरै माया गर्नुहुन्छ त्यसै गरी अर्को विषयमा छ रात्रिकालीन अभिवादन दादा म कल्पना कुसुम दादा आज उहाँ मबाट अह आज उहाँ मबाट टाढा हुनुहुन्छ त्यसैले यो मुटुमा अङ्कुर अंकुरित, अंकुरित मायाको प्रभावलाई उहाँको मुटुसम्म पुर्याइदिनु ल प्लिज भन्नुभएको छ टाढा हुनुहुँदो रहेछ कल्पनाजीको आफ्नो मान्छे लगाउन साथी तपाईँ कहाँ हुनुहुन्छ उहाँको मायाको भाव कार्यक्रम मुटुदेखि मुटुसम्ममा आइपुगेको छ उहाँको यो मायाको प्रवाह यहाँसम्म आइपुगेपछि तपाईँको मुटुसम्म पनि पुग्छ भन्ने मैले आशा गरेको छु आशा छ कल्पनाजीको आफ्नो मान्छे तपाईँको मुटुसम्म यो सन्देश पुगिसकेको छ र तपाईँ आफ्नो मान्छेलाई सधैँमा माया गर्नुहोला र थ्याङ्क्यु सो मच साथी तपाईँको यो सन्देशको लागि कल्पनाजी इसी अर्क इस समय दाए हजुरले माया गर्नेहरूको लागि कति दुःख गर्नुहुन्छ है एक्लै आउनुहुन्छ प्रोग्राम सञ्चालन गर्नुहुन्छ अहिले आएक स्पेसल मनिसलाई आई लभ यु सो मच भन्छु ल भन्नुभएको छ युनिसाजी गोगन पानीबाट थ्याङ्क सो मच युनिसाजी दोहोऱ्याएर एसएमएस गर्नुभएको अह दुःख त के भन्ने युनिसाजी खै किनकिन माया गर्ने जोडीहरू देख्दा मलाई पनि एकदमै खुसी लाग्छ जे होस् अझ माया गर्ने जोडीहरू सफल दाम्पत्य जीवनमा गाँसिएका सफल दाम्पत्य जीवन पनि सफलता का साथ में अड़ी बढ़ा ती दिन हरू, ती यात्रा ती पल हरू देखना पाऊँ अच मी माया कई समय को लगी एटा भजकल ब्रेकअप फैसन जस्तु भाषा तर ब्रेकअप भब्दलाया यो, ब्रेक यो ब्रेक सबला आग्रह सचा प्रेमी जिससे साँचो मया कर र थ्याङ्क्यु सो मच साथी तपाईँको यो सन्देशको लागि त्यसै गरी अर्को एसएमएस छ आफ्नो सम्झी विश्वास गरी मुटुमा राख्दा आफ्नो सम्झी विश्वास गरी मुटुमा राख्दा मुटुमा नै तिर खोपी जाँदो रहेछ हाइदा सन्चे हुनुहुन्छ इट्स मे लक्ष्मी घलान फ्रम हेटौँडा चौबिस माई अल फ्रेन्ड भन्नुभएको छ त्यस पछाडि एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच साथी अवश्य पनि यस्तै हो आफ्नो सम्झी विश्वास गर्दा कहिलेकाहीँ विश्वासघात पनि हुन्छ जे होस् विश्वासघात भए पनि अगाडि बढ्ने प्रयास गर्नुहोला लक्ष्मीजी थ्याङ्क यू सो मच घलानु हुनुहुँदो रहेछ मेरा आफ्नो बहिनी पढ्नुभएछ साथी पनि भन्यो बहिनी पनि भन्यो अन्यथा नसोच्नुहोला थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अँ अर्को एसएमएस छ खोइ मनचोरे थाक्छन् म नचोरेरै थाकेँ अँ कोही मन चोरेर थाक्छन् म नचोरेरै थाकेँ कोही तस्बिर कोरी थाक्छन् म नको कोरेरै थाकेँ म ध्रुव थाके रेग्मी अभागी मान्छे हेटोडा एक मिस यु काली एन्ड लभ यु भन्नुभएको छ कालीलाई सम्झिरहनु भएको छ ध्रुवजी म पनि सम्झिरहेछु आफ्नो मान्छेलाई तपाईँहरू सम्पूर्ण जो माया गर्नुहुन्छ तपाईँहरू सम्पूर्णलाई सम्झिरहेको छु र ध्रुवजी थ्याङ्क यू सो मच तपाईँको कालीले पनि तपाईँलाई सम्झिरहनु भएको होला तपाईँको एसएमएसको लागि थ्याङ्क यू सो मच तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ साथी रेडियो सर्भर बयानब्बे तपाईँ घर सुन्दै हुनुहुन्छ भने यो कार्यक्रम मुटुदेखि मुटुसम्म अनि मुटुदेखि मुटुसम्मको साथमा छु म मनभित्रको साथी चन्द्र तपाईँ पनि आफ्नो मान्छेलाई आफ्नो मुटुको कुरा सुटुक्क पुऱ्याउन चाहनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर यच आर यस टाइप गर्नुहोस् त्यस एउटा खाली ठाउँ छोडेर यमयम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा गर्न सक्नुहुन्छ र तपाईँको म्यासेजहरू म कार्यक्रम स्थान दिनेछु थुप्रै म्यासेज र तपाईँका कमेन्टहरू फेसबुकमा प्राप्त भएका कमेन्टहरू पनि छन् र ती कमेन्टहरूलाई म पढ्ने नै छु अहिलेको लागि भने एउटा सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि थोड़ी सुर में भरी थोडी थोडी कथई सि उसकी आँखे थोडी सुर में भरी उसके उसक होठो मुस्कुराए है दुनिया मेरी ओ रखना भी चाहूं, रखना भी चाहूं, सबसे छुपा के उस है रबा, रबा, मेरे मेरो रबा, रबार मुझे बस एक झलक त देखा हो, हो रबा, रबा, मेरे मेर रबा, रबार चाहे बदले न तुजा होश है अब कहीँ है कहीँ हवा फेरि त खुद को हुए याद मेरी मुझे तो दिला त दिलादो जा मतलब सा जीता रहा था अब मिल गई पत्त पे भी घरता नहीं नैना वो है ना पिलता नो चांद दिन चिन कभी भी निकलता नहीं भी भी चाहूं भी चाहूं बुझना मैं तले नागो रब्बा मेरे रे रबा मुझे बस एक झलक त दिा रबार रब मेरे रबार रब चाहे बदले ले तू जान अह रब्बा रब्बा यो सुन्दर साङ्गीतिक आवाज मैले राखे, तपाईँ हुनुहुन्छ कार्यक्रम मोटुदेखि मोटुसम्ममा तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर याच आरएस त्यस पछाडि एउटा खाली ठाउँ तपाईँको यमयम लेख्नुहोस् र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई गर्न सक्नुहुन्छ तपाईँका सन्देशहरूलाई म कार्यक्रममा स्थान दिनेछु र डब्लु डब्लु डब्लु डट फेसबुक गएर पनि तपाईँको सन्देशहरू छोड्न सक्नुहुन्छ तपाईँका थुप्रै सन्देशहरू छन् अहिलेको देश शुरू कर तपाईँका सन्देशहरू पर्ने क्रममा फेसबुकमा प्राप्त भएका सन्देशलाई पनि म जोड्दैछु कार्यक्रममा र यो सन्देश सुरु हुन्छ यसरी एक हप्ताको प्रतीक्षापछि आज फेरि तिम्रो साथ हुँदै कान्छुको स्पन्दनमा स्पर्शको वर्षाहरू वर्षाउन आएको छु मुठोदेखि मुठोसम्म भन्नुभएको आहा दिलको धनी बुद्ध लामा जे हुनुहुन्छ दक्षिण कोरियादेखि हामीलाई पठाउनु भएको छ उहाँको सन्देश म फेरि पढ्छु अँ एक हप्ताको प्रतीक्षापछि आज फेरि तिम्रो साथ हुँदै कान्छुको स्पन्दनमा स्पर्शको वर्षाहरू वर्षाउन आएको छु मुटुदेखि मुटुसम्म लाग्छ तिमी मेरो मनको पीडा अनि माया बुझ्ने एउटा तरङ्ग हौ त्यसैले त तिमी आउने हरेक रात तिम्रो सहारा हुँदै कान्छुसँगै पुग्ने प्रयास गर्छौ मुटुदेखि मुटुसम्मको साथ हुँदै आज पनि सम्पूर्ण आत्मीय साथीहरूलाई जति टाढा भए पनि बिर्सन सकिन सम्झिरहेको छु भन्न चाहन्छु स्पेसली लजाउनी मान्छे मनमुठो प्यारे जीवनसङ्गिने कान्छुलाई लभ यु एन्ड मिस यु सो मच लाठी भन्दै छुट्टिन्छु उहि कान्छुको कान्छु दिलको धनी बुद्ध हाल दक्षिण कोरिया दिलगोधनी बुद्ध लामाजीले दक्षिण कोरियादेखि हामीलाई कमेन्ट गर्नुभएको थियो र उहाँको कमेन्टलाई पढेँ मैले आफ्नो मान्छेलाई आफ्नो कान्छुलाई आफ्नो लाठीलाई सम्झेर धेरै शब्द रूपी मायाहरू पठाउनुहुन्छ कार्यक्रम मुठीदेखि मुठुसम्ममा र मलाई आशा छ उहाँको आफ्नो मान्छेले पनि कार्यक्रम मुठीदेखि मुटुसम्म मुट मुट सुन्नुहुन्छ र उहाँको सन्देशहरू उहाँको मुठुसम्म पुगेको छ मलाई जहाँसम्म लाग्छ र तपाईँका यस्तै सन्देशहरू फेसबुकमा धेरै आईपुग त एसएमएसर पर धीरे पाइर एसएमएस पढ़् समय ने कथ दिश्रम में अर्क सन्देश पढ्न चाहन्छु म पठाउनु भएको छ गणेश दुलालजीले रेडियो निकासका सहकर्मी हुनुहुन्छ सिनियर टेक्निसियन हुनुहुन्छ उहाँले दुईवटा मुक्तकहरू पठाउनु भएको छ उहाँको मुक्तक पढिहाल्छु म आउँछौ अनि मन बहकाएर जान्छौ तिमी आउँछौ अनि मन बहकाएर जान्छौ तिमी रुख्दा रुख्दै पनि मन सुटुक्क तान्छौ तिमी आउँछौ अनि मन बहकाएर जान्छौ तिमी रुख्दा रुख्दै पनि मन सुटुक्क तान्छौ तिमी छाम छाम छुमछुम गर्दै खोज्छौ आफ्नै मन छाम छाम छुम छुम गर्दै चाहिँ खोज्छु आफ्नै मन दिन्न भन्दा नि मेरो मन र लान्छौ तिमी आउँछौ अनि मन बकाएर जान्छौ तिमी रोक्दा रोक्दै पनि मन सुटुक्क तान्छौ तिमी लेख्नुभएको छ गणेशजी अहो गणेशजीको मन चाहिँ कसले तान्यो <laughs> सुटुक्क लेखिदिनु भा भए त हुन्थ्यो है यो मुक्तकमा सुटुक्क भने जस्तै आज जसले ताने पनि तपाईँकोमा सफल होस् गणेशजी गणेशजीको अर्को पनि मुक्तक, मुक्तक छ अँ यो चाहिँ सामाजिक परिवेशमा दाजुभाइको सम्बन्धको बारेमा छ दाजुभाइको यस्तो एउटा वंश बन्ने छ दाजुभाइको यस्तो एउटा वंश बन्ने छ सबै चिजमा आधा आधा अंश बन्नेछ दाजुभाइको यस्तो एउटा वंश बन्ने छ सबै चिजमा आधा आधा अंश बन्नेछ व्यवहारमा समझदारी नपुगेमा यहाँ व्यवहारमा समझदारी नपुगेमा यहाँ हिँड्दै जाऊ भगवान् पनि कञ्च बन्ने छ भन्नुभएको छ अवश्य पनि थ्याङ्क यू सो मच गणेशजी यति राम्रो मुक्त घरको लागि र यो साथको लागि तपाईँको कमेन्टहरू निरन्तर पाइरहेको छु र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टहरू पाऊँ थ्याङ्क्यु सो मच तपाईँको यो कमेन्टको लागि तपाईँको यो सन्देशको लागि त्यसै अर्को सन्देश छ अह श्रीकृति गौतमजीले पठाउनु भएको छ श्रीकृति गौतमजी लेख्नुहुन्छ सुनाहे प्यार गर्नेवाले अजीब होते हे सुनाहे mm. प्यार गर्नेवाले अजीब होते हे खुसीके बदले गम नसिब होते हे मेरो दोस्त मोह बदना कर्णा कवि क्यो कि प्यार गर्नेवाले बडे बदमासीब होते हे भन्नुभएको छ बदमासीबै त कसरी भन्नेवाला श्रीकृतिजी जे होस् कहिलेकाहीँ हामीले मायामा चोट पाउँदा हामी संसारकै सबैभन्दा अभाग्य अर्थात् बदनसिप जस्तो लाग्छ तर <laughs> हामी अभागी चाहिँ हुँदैनौँ किन भन्दा कहिले कहिले को मलाई यस्तो पनि लाग्छ प्रेम त बुझ्नको लागि एकचोटि धोका त पाउनैपर्छ जबसम्म धोका पाइँदैन तबसम्म प्रेमलाई बुझ्न अलिक गाह्रो हुन्छ जब मान्छेले पीडा पाउँछ जब मान्छेले दुःख पाउँछ जब मान्छेले प्रेममा पीडा पाउँछ अनि बुझ्छन् वास्तविक अर्थमा प्रेम के हो भनेर जे होस् अभी वहाँ अगड़ी लिखना भाषा आज ये मेरे प्यार हो प्यार चीज कहीं नगर्न साथी हो प्यार रुनू हो रुन रहे भू मून रहे भू कहीं खुशी हो शुरु के दिजे जी मिले बने <laughs> थैंक यू सो मच तैंको यह सन्देश को सुन्न मैं यो ल अह धेरै मनको कुरा भनेको छु ननिसाउनु है भन्नुभएको छ प्रोग्रामकै लागि अह वाले उहाँले पठाउनु भएको छ अँ कमेन्टसहित पठाउनु भएको रहेछ लेख्नु यो मुटुदेखि मुटुसम्म भन्ने हजुरको प्रोग्राम मैले अहिले आज सुने ठिकै छ मेरो विचारमा अलि यो प्रोग्राम प्रभावकारी भएन भन्नुभएको छ लामाजीले आहा, कमेंट कर सदेश पठाने पैलेकें जस योग चला धीरे राम होगा मैं मेरे विचार मत वने हु हई नरिशन हई अरु को मन को कुरा नहांस्ल कस्ट भोजा सजेसन दिवो कसंग मन को कुरा व्यक्त करना आउँछ त कसैलाई आउँदैन सो बुझ्नु हुन्छु हुन्छ नि है युआर द बेस्ट हुनुहुन्छ मायामा मनको कुरा भनेकी छु नरिसाउनु है गुड डाइट भन्नुभएको छ थ्याङ्क सो मच आरओसीजी तपाईँको यो सन्देशको लागि तपाईँको यो मायाप्रति तपाईँको यो मुठुको भावनाप्रति अवश्य पनि कार्यक्रमलाई सजेसन दिनुभएको छ आरोसीजी अलिकति कन्फ्युज हुनुभयो जस्तो लाग्यो मैले मुटेदेखि मुटीसम्म मुटी चाहिँ पहिल्यैदेखि अलिकति यही पाराले नै चलाएर आएको छु तपाईँले बितेका पलहरू सुन्नुभएको होला अह बितेका पलहरू चाहिँ बिहिबार सवा नौ बजी आउँछ त्यसमा चाहिँ तपाईँका बितेका पलहरू प्रेम कथालाई वाचन गर्ने गर्छु अह र तपाईँका सन्देशहरूलाई पनि तपाईँका छोटा सन्देशहरूलाई चाहिँ कार्यक्रम मुटुदेखि राख्ने गर्छु है आरसीजी थ्याङ्क यू सो मच तपाईँको यो सन्देशको लागि र त्यसै अर्को सन्देशहरू पनि छन् तैले कमेंट मार्फत पाएगा अरुण सन्देश अगाड़ी तसएमएसक सन्देश लिंचु म एसएमएस सन्देश में मैं धे एसएमएस पढ़् बाकी अरे साथी फिर एसएमएस कर हाँ हजार ने मैं आप विश्वास करे मैं पढ़ी सकें धुवरेग्मी अभागीजी को सन्देश पढ़ी सकेंगे अर्क लेख् नमस्ते दादा यह काल रात्रि में मेरे बहिनीलाई सम्झेको छु उसलाई ह्याप्पी बर्थडे भनिदिनु ल भन्नुभएको छ थ्याङ्क यू सो मच साथी तपाईँको यो सन्देशको लागि नाम पनि लेख्नु भएको छैन ना, बहिनीको नाम पनि लेख्नु भएको छैन कहाँदेखि पठाउनु भएको नि थाहा भएन जे जे होस् तपाईँको बहिनीलाई पनि हाम्रो तर्फबाट मेनी मेनी ह्याप्पी रिटर्न्स अफ द डे ह्याप्पी बर्थडे टु यु भन्न चाहन्छु साथी थ्याङ्कयू सो मच तपाईँको सन्देशको लागि त्यसै गरी अर्को सन्देश छ दादा म निस्मा हेटौँडा चारबाट आज म यो रातमा बहिनीलाई ह्याप्पी बर्थडे भन्दै मिस गरिरहेछु है दादा भन्नुभएको छ अघि पनि निस्माजीले नै पठाउनु भएको कि जस्तो लाग्यो निस्माजी थ्याङ्क्यु सो मच तपाईँको यो सन्देशको लागि र तपाईँको बहिनीलाई पनि जन्मदिनको धेरै धेरै शुभकामना छ त्यसै अर्को सन्देश छ हेलो मि बबी गुरुङ फ्रम हेटौँडा एघार डियर मुटुदेखि मुटुसम्म प्रोग्राम आज मेरो मुटुभरि भएको माया अनि सम्झना काहरहरूलाई मेरो भन्नु भएको छ त्यस पछाडि पुरा प्राप्त भएको छैन एसएमएस सरी साथी आ, लागी लागी मुझु मुझु सा है साथी बबीजी दुःख लाग्यो मलाई पनि तपाईँलाई पनि दुःख लाग्छ होला दिक्क पनि मान्नुहुन्छ होला कार्यक्रम मुटुदेखि मुटुसम्मलाई यति माया गरेर पठाउनुहुन्छ तर पुरा सन्देश आउँदैन के गर्ने है साथी सरी तपाईँको यो सन्देश पुरा प्राप्त भएन जे होस् तपाईँको आफ्नो मान्छेसम्म यो सन्देश पुगेको छ मलाई यस्तो लाग्छ तपाईँको आफ्नो मान्छेले फोन या एसएमएस गर्नुहुनेछ बबीजी थ्याङ्कू सो मच तपाईँको सन्देशको लागि तिसे गरी अर्को सन्देश नमस्ते दादा मि सविता सिद्धान् हेटवडा बाट, मेरो हर पल माया गर्नुहुने यसलाई धेरै मिस गर्दैछु भनिदिनु है ओके गुड नाइट दादा भन्नुभएको छ थ्याङ्क यू सो मच जी, सविताजी हेटवडा सत्रबाट हामीलाई एसएमएस गर्नुभएको छ र तपाईँको साथी तपाईँको आफ्नो मान्छे यसले पनि कार्यक्रम मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ होला यसजी अह तपाईँलाई धेरै मिस गरिरहनु भएको छ सविताजीले र उहाँलाई पनि सम्झिहाल्नु होला है त यो मैले आग्रह गरेँ तपाईँलाई थ्याङ्क्यु सो मच सविताजी एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ हाडी खोलाबाट लक्ष्मी जीले पठाउनु भएको छ जी लेख्नुहुन्छ टुक्रै टुक्रे आफैलाई जोड्न म सक्दिनँ जसलाई म आफैलाई देखाउन सक्दिनँ धेरै धेरै माया गर्छु तिमीलाई तिमीले छोडि गए पनि भन्नुभएको छ त्यस डट डट डट लेख्नु भएको छ थ्याङ्क्यु सो मच लक्ष्मीजी तपाईँको यो सन्देशको लागि छोडेर जानुभएछ दुःख लाग्यो जे होस् आफ्नो मान्छे टाढा हुँदा कसलाई दुःख नलाग्ला र होइन साथी थ्याङ्क्यु सो मच तपाईँको एसएमएसको लागि तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर यच आर यच त्यस पछाडि एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुको कुरा लेखेर चार चार दुई दिनमा म्यासेज गर्दै गर्नुहोला अहिलेको लागि भने तपाईँको लागि यो सुमधुर साङ्गीतिक आवाज मैं तुझसे प्यार नहीं करती मैं तुझसे प्यार नहीं करती पर कोई ऐसी शाम नहीं जब मैं अपनी तन्हाई में तेरा मैं मैं तुझसे प्यार नहीं करती तुझसे प्यार नहीं करती शहर शहर में जिस दिन तू न हो, ये शहर पराया लगता है हर परा लगे बेगाना सा हर सज पराया लगता है म तुझे प्यार मैं तुझसे प्यार नहीकर्ती सुंदुर यो का आवाज मैं तैयक लगी राख कहीं हमी मैला मैया हमी आप था हूँ तरह जब आपने मं आप टाड़ा होनऊ ते मं चिन्न मत भरपान वहाँ ऐसे मया गका हमी महसूस होबसम तो मं हम बाढ़ा होते रब टाड़ा होस पछाड़ी मत ठह पाँच हम हमी मया तोन तर क्या हमी उ समझी रहो मेला हमी हो कि हम मयर ये भावना बोक ये गीत थी बेबी मूवी बा थैंक यू सो मच साथी तैयार एसएमएस कर एसएमएस ठा छेन साथी तक एसएमएस पूरा पढ़ना पाऊँ कि पाँदी नौ बजे एक्वन्न मिनट गई सकते कार्यक्रम पुके लंब्या पर्ने हो कि आज जस्ट लगी जो तक एसएमएस सकिए पढ़् सब रखिए थोड़े कार्यक्रमलाई लम्ब्याउँछु यतिखेर तपाईँको सन्देश पढिहाल्छु र तपाईँको सन्देशहरू छ यतिखेर एसएमएसहरू धेरै सविताजीको पनि पढिसकेँ मैले त्यसै गरी हाँडी खोलाबाट लक्ष्मी थिङ लक्ष्मी थिङजीको पनि पढेँ त्यसै गरी अर्को एसएमएस छ एसएमएस सुरु हुन्छ यसरी अह सन्देश पठाउनु भएको छ हाई चन्द्रदाई म सञ्जय सुपर एटारबाट भन्नुभएको छ मेरो पूजा गोलीलाई धेरै माया ल भन्नुभएको छ पूजाजीलाई म्यासेज गर्नुभएको रहेछ पूजाजीले पनि कार्यक्रम सुनिरहनु भएको होला थ्याङ्क यू सो मच सञ्जयजी तपाईँको यो सन्देशको लागि तपाईँको सन्देश वासम्म पुगिसकेको छ इस, अवश्य पनि अर्को यसो आशा दिनेलाई होइन साथ दिनेलाई माया गर आशा दिनेलाई होइन साथ दिनेलाई माया गर धन दिनेलाई होइन मन दिनेलाई माया गर हेलो चन्द्रदाई खान भयो सरतालामा हेटौँडाबाट हुनुभएको छ सरिताजी खाना भइसकेको छ तपाईँको चाहिँ भयो कि भएन होला है थ्याङ्क सो मच तपाईँको यो सन्देशको तपाईँको यो मायाप्रति प्रति गरी अर्को पनि एसएमएस छ अह लेख्नु भएको छ हाई चन्द्रजी मि अह उमा शङ्कर अह गौरव भन्नुभएको छ हिटौडा भुट देवीबाट उमा शङ्करजी मैले तपाईँको नाम केही गलत उच्चारण गरेको भए सरी है तपाईले g a तपाईँले जिएयुआरओ गौरव लेख्नु भएको छ मैले गलत उच्चारण गरेको भए पनि सरी त्यसको लागि माफी दिनुहुन्छ होला नि होइन <laughs> अवश्य भने र भुटान देवीबाट तपाई पुरानो साथी महाँले लेख्नु भएको छ वाले लेख्नु भएको छ साथी म समीक्षा लामा सम्झेछ भनी दिनु ल भन्नुभएको छ समीक्षा लामाजीलाई सम्झ्या छ भनिदिनु होला भन्नुभएको होला सायद उमा शङ्करजी थ्याङ्क यू सो मच समीक्षाजी तपाईँलाई सम्झिरहनु भएको छ है त उमा शङ्करजीले थ्याङ्क यू सो मच साथी तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ नमस्ते म अनिता मुक्तान धरानबाट मेरो दिलको राजा सञ्जयलाई धेरै मिस गरेको छु ल भन्नुभएको छ अनिताजी धरानदेखि हामीलाई एसएमएस गर्नुभएको छ थाहा छैन धरानमा रेडियो सर्भर कस्तो सुनिन्छ या सुनिन्छ या सुनिँदैन जे होस् टाढादेखि तपाईँले एसएमएस गर्नु भएको छ थ्याङ्क्यु सो मच र जीले पनि तपाईँको सन्देश पाइसक्नु भएको छ भन्ने मलाई लाग्छ त्यसै अर्को एसएमएस छ आरुण लामाजी सानो पोखरा पाँचबाट हाई दादा के छ हो खबर खाना खानु भयो त माया नै मायाको सं, संसारमा घृणा पनि हुँदो रहेछ किन हो यो मायामा पीडा पनि हुँदो रहेछ भन्नुभएको छ त्यस उहाँको पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच आर्यनजी तपाईँको को लागि खाना भइसकेको छ तपाईँको पनि भइसकेको होला त्यसै गरी अर्को एसएमएस छ हेलो चन्द्र दाजु माम खानु भए त के छ खबर फ्रम न्युबटार दुईबाट विजय लामा माईको सन्देश भन्नुपर्दा लिक अधुरो रेलबिना जित अधुरो खेलबिना रुख भन्नुभएको छ त्यस पछाडि चाहिँ रुख अधुरो पात बिना मा म अधुरो साथ बिना लेख्नु भएको कि किन है रुखसम्म मात्र आएको छ है जी मैले नाम अँ जी थैंक थ्याङ्क सो मच तपाईँको यसैमा चाहिँ पुरा प्राप्त भएन त्यसको लागि सरी पनि त्यसै अर्को छ वाइ स्याड माए दा म विशाल भन्नुभएको छ स्याड अलिअलि भनौँ न होइन विशालजी के गर्ने राती यो रातको भ्रमा एक्लै छु तपाईँको साथ पाएको छु जे होस् त्यही भएर पनि अलिअलि खुसी पनि छु अलिअलि दुःखी पनि है त्यसै गरी अर्को एसएमएस छ विजय वाइबाजीले हेटौँला साथ नागसोतीबाट माई जीको हा जीको वसन्त राज माइ शिष मनिषा र अन्जु बुनुलाई धेरै मिस गरेको छु भनिदिनु ल दादा एन्ड तपाईँलाई पनि भन्नुभएको छ थ्याङ्क्यु सो मच विजयजी एसएमएस गरिदिनु भयो नागसोतीबाट मनिषाजी त्यसै गरी वसन्तजी बुनु हुनुहुन्छ अन्जु तपाईँहरूलाई धेरै सम्झिरहनु भएको छ है विजयजीले र तपाईँको सन्देश पुऱ्याइसकेको छु विजयजी मैले थ्याङ्क्यु सो मच तपाईँको यो सन्देशको लागि त्यसै गरी अर्को पनि सन्देश छ चन्द्रजी नमस्ते म गिरिजा अधिकारी हेटौँडा पाँच सानो पोखराबाट आज मेरो मनको साथी बुद्ध लामा धेरै निराश भएको महसुस गरेको छु जिन्दगी अर्थ नै भन्नुभएको छ त्यस पछाडि पुरा एसएमएस प्राप्त भएको छैन सरै है मनैदेखि गिरिजाजी के गर्ने है कहिलेकाहीँ यस्तै हुन्छ तपाईँको पुरा एसएमएस प्राप्त हुँदैन जोस् बुद्धजी अलिकता निराश हुनुहुन्छ कि जस्तो लाग्यो भन्नुभएको अवश्य पनि निराश हुनुहुन्छ भने बुद्धजी निराश नहुनुहोस् तपाईँको जिन्दगीमा खुशी आने दुखी होने पर पीर नगर तक जिंदगी में एक नएक दिन अवश्य खुशी आने थैंक यू सो मच गिरिजाजी तैयार के संदेश को लगी त्यसै गरी अर्को सन्देश छ आयम उमेश विष्ट हाँडी खोला एक सकरीबाट हेलो दा, मला एक आ, <laughs> दादा मलाई खासै केही भन्नुभएको छ त्यस पछाडि पुरा एसएमएस प्राप्त भएको छैन उमेशजी थ्याङ्क यू सो मच तपाईँको सन्देश पाएँ आज खुसी लाग्यो तपाईँको सन्देश पनि पढ्न पाएँ हाँडी खोलादेखि सम्झनु भएको छ आगामी दिन पनि सम्झिँदै गर्नु होला है त नबिर्सनु है त तपाईँलाई आग्रह गरेँ मैले अर्को सन्देश छ दादा सन्चै हुनुहुन्छ आय एम सुन्दर लामा हेटौँडा सत्रबाट सानो सुकौली अँ हेटौडा सत्र सानो सुकौलीबाट अह उहाँले अगाडि लेख्नु भएको छ मेरो माया सबैलाई धेरै धेरै मिस एन्ड लभ यु भन्न चाहन्छु भन्नुभएको छ सबैजी कार्यक्रम सुनिरहनु भएको छ भने ल है त <laughs> सुन्दरजीले तपाईँलाई धेरै माया गरेर सन्देश पठाउनु भएको छ सन्देश रिप्लाई गरिहाल्नु होला तपाईँलाई यो आग्रह गरेँ त्यसै अर्को एसएमएस छ हाई दादा हाई दादा मे आकृति फ्रम हेटौँडा बाह्र हजुरको प्रोग्राम नियमित सुन्छु राम्रो लाग्छ मेरो आरलाई मिस गरेको छु भनिदिनु ल दादा भन्नुभएको छ आकृतिजी थ्याङ्क यू सो मच तपाईँको यो सन्देशको लागि तपाईँको मायाप्रति कार्यक्रमलाई माया गर्नुहुन्छ खुसी लाग्छ र तपाईँको आरले पनि कार्यक्रम मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ होला आरजी तपाईँको आकृतिजीले तपाईँलाई धेरै माया आ, का साथमा सन्देश पठाउनु भएको छ तपाईँ पनि रिप्लाई गरिहाल्नु होला है त यो आग्रह गरेँ मैले थ्याङ्क्यु सो मच आकृतिज्यू त्यसै गरी अर्को सन्देश छ सा, लामा सानो पोखरा पाँचबाट मेरो आ, हृदयको कान्छीलाई हृदयको कान्छीलाई धेरै धेरै माया प्लीज कल गर ल भन्नुभएको छ ल न हृदयकी कान्छीजी कहाँ हुनुहुन्छ आरएनजीको आरएनजीले धेरै सम्झिरहनु भएको छ कल गर्नु होला है <laughs> त त्यसै गरी अर्को समय चाहिँ चन्द्रजी के छ खबर म मा अभागी मान्छे मेरो कालीसँग भेट नभएको धेरै भयो फोन पनि लागेको छैन हौ धेरै <laughs> याद आउँछ मिस्यो मेरो काली भन्नुभएको छ यति धेरै नभेटिकन चाहिँ बस्नुहुन्न है फेरि यो के के फोबिया लाग्छ है ध्रुवजी थ्याङ्क्यु सो मच तपाईँको यो लागि त्यसै गरी अर्को सन्देश छ आइएम सङ्गीता फ्रम हाडी खोला आई मिस यु सो मच माई हर्ट लभ यु हर्ट मुठोदेखि मुठुसम्म ल कालू भन्नुभएको छ ल हाई कालुजी सङ्गीताजीले तपाईँलाई सम्झेर म्यासेज गर्नुभएको छ थ्याङ्क्यु सो मच सङ्गीताजी तपाईँको एसएमएसको लागि नौ बजेर अन्ठाउन्न मिनट गइसकेको छ तपाईँका धेरै सन्देशहरू फेसबुकको त अझ पढ्नै बाँकी छ हेर्नुहोस् न के गर्ने होला एकैछिन थ समयलाई थप गरेर भए पनि तपाईँको सन्देशहरू पढ्छु म त्यसै गरी अर्को एसएमएस छ हेलो मे बबी गुरुङ फ्रम हेटौँडा एघार डियर मुटुदेखि मुटुसम्म प्रोग्राम आज मेरो मुटुभरि भएको माया अनि सम्झनाका लहरहरूलाई मेरो भन्नुभएको छ त्यस पछाडि पुरा प्राप्त भएको छैन सरी बबीजी फेरि तपाईँको पुरा एसएमएस भन्न पाइनँ माफ गर्नुहोला है त थ्याङ्क यू सो मच बबीजी तपाईँको सन्देशको लागि त्यसै अर्को सन्देश छ नमस्ते दादा म हेटौँडा फ्रम हेटौँडाबाट बाट सुरेश आचार्य यसको लागि चोखु माया बसाइसर्यो किन वारीघाटमा मलाई छोडी आफू मात्रै पारीघाटमा भन्नुभएको छ त्यस पुरा एक्सएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच सुरेशजी तपाईँको यसले पनि कार्यक्रम मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ होला र तपाईँलाई एकैछिनमा फोटो आउँछ हेर्नुहोस् है त मैले तपाईँलाई यो जानकारी दिएँ र साथीहरू तपाईँका सन्देशहरू म एकैछिन पछाडि फेरि लिनेछु दस बजी बज्न थालिसकेको छु एक मिनट मात्रै बाँकी छ तपाईँका सन्देशहरूलाई म एकैछिनमा पढ्नेछु अहिलेको लागि भने तपाईँको लागि एउटा छोटो व्यवसायिक विश्राम राख्छु र रा तपाईँका फेसबुकका सन्देश र तपाईँका एसएमएसहरू पढ्छु र साथीहरूलाई आग्रह पनि गर्छु अब चाहिँ तपाईँको एसएमएस नपढाउनु होला है त अहिलेसम्म प्राप्त भएका एसएमएस मात्रै पढ्छु म र अहिलेको लागि भने एउटा छोटो व्यावसायिक विश्राम संगीत को बयानबे दशमलव पांच मेगा हर्च हम स्टूडियो को घड़ी में रात को दस बजे कार्यक्रम मुटुदेखि मुटुसम्ममा छोटो व्यवसायिक विश्रामले मैले कार्यक्रम मुटुदेखि मुटुसम्म रेडियो सर्भर बयानब्बे दशमलव सुन्दै हुनुहुन्छ निर्धारित समय त दस बजीसम्म हो तर तपाईँका धेरै समस्याहरू बाँकी रहेको कारणले गर्दाखेरि केही समय थप गरेँ तपाईँका सन्देशहरू म निरन्तर लिँदैछु अबको क्रममा र तपाईँका सन्देशहरू धेरै छन् सन्देश नेसन पाखरेन्जीले हेटौँडा सत्रबाट सानो यो जुनैली रातको माझमा मनमा विभिन्न प्रश्न चिह्नहरू उठ्छ दादा जबकि पीडा धेरै स सद... सहदा मुटुमा धेरै भन्नुभएको छ त्यस पछाडि चाहिँ उहाँको एसएमएस प्राप्त पुरा भएको छैन थ्याङ्कयू सो मच नेसनजी तपाईँको सन्देशको लागि त्यसै गरी अर्को सन्देश छ हेलो दादा इट्स मे स्वस्ति हेटौँडा चारबाट म मेरो दिदीलाई थ्याङ्कयू एन्ड लभ यु सो मच भन्न चाहन्छु मुटुदेखि मुटुसम्म प्रोग्राम मलाई एकदम मनपर्छ भन्नुभएको छ थ्याङ्क्यु सो मच स्वस्तिजी एसडब्लुए एसटिआई स्वस्ती लेख्नु भएको छ तपाईँले स्वास्थ्य लेख्नुभएको कि स्वस्ति लेख्नुभयो मैले कन्फ्युज भएँ स्वस्ति नै उच्चारण गरेँ मैले केही गलत उच्चारण गरेको भएँ सरे है त स्वस्तिजी त्यसै गरी अर्को एसएमएस छ नेसन पाखरिने हेटोँडा सत्रबाट फेरि पठन भएर दुखको भिडमा कतैबाट खुसीले हात थाम्न खोज्दा खोज्छ दादा तब याद आउँछ ती दिनहरू जब आँखाबाट आँसु भन्नुभएको छ उहाँको एसएमएस पुरा फेरि प्राप्त भएन थ्याङ्क यू सो मच नेसनजी तपाईँको यो मायाप्रति तपाईँको यो सन्देशप्रति अर्को एसएमएस छ आहा एडी एचआइडी नौबाट भन्नुभएको छ एडिजीले पठाउनु भएको छ अँ अर्को पनि पुरा नाम पनि भन्नुभएको छ नेम विशाल एसआरडी भन्नुभएको छ नमस्ते दादा म मेरो मायालुलाई भन्नुभएको छ त्यस पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच साथी तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ दाक कमेन्टको पढ्नु न भन्नुभएको अवश्य पनि तपाईँको कमेन्टको पनि पढ्छु है साथी थ्याङ्क सो मच अर्को छ किन रिसाएको डी विशाल भन्नुभएको छ डिजी किन रिसाउनु भएको नि विशाल विशालजीले पठाउनु भएको छ ल है धेरै चाहिँ नरिसाउनु होला थ्याङ्क सो मच तपाईँको यो सन्देशको लागि नेसनजीले फेरि पठाउनु भएको छ नेसन पहाडिने हेटवाला सत्रबाट जब दुःखको भिडमा अँ अघि पढिसकेको छु मैले थ्याङ्क्यु सो मच तपाईँको यो सन्देशको लागि र तपाईँको सन्देश एसएमएस सन्देशहरूलाई चाहिँ मैले यहीँनिर स्टप गरेँ साथीहरू अब चाहिँ तपाईँका प्राप्त एसएमएसहरूलाई म पढ्न पाउँदिनँ आज चाहिँ अर्को हप्ता पढ्नेछु तपाईँका एसएमएस सन्देश मात्रै मैले पैँतालिसवटाभन्दा बढी पढेँ थ्याङ्क यू सो मच तपाईँको मायाप्रति तपाईँको एसएमएस अन्य एसएमएसहरू चाहिँ अर्को हप्ता मात्रै पढ्छु म र अब क्रममा चाहिँ तपाईँको फेसबुकको कमेन्टहरू पढ्दैछु र फेसबुकमा सन्देश पठाउनु भएको छ आरो सीजीले पठाउनु भएको छ आरो सी लामाजीले अघि नै पनि पठाउनु भएको थियो उहाँले लेख्नु भएको छ आई so लभ यु सो मच लुरे तपाईँको यादले हर दिन सताइरहन्छ थाहा छ मलाई तपाईँ ड्युटीमा बिजी हुनुहुन्छ म तपाईँको कलको पर्खाइमा बसिरहेको छु आई मिस यु बाबा रात्रिकालीन नमस्कार चन्द्र सर भन्नुभएको छ यो अगाडि लेख्नु भएको थियो मैले पछाडि पनि <laughs> सर है आरएसीजी अगाडि <laughs> पछाडि पछाडिको अगाडि भयो जस्तो लाग्यो जे होस् काममा बिजी हुनुहुँदो रहेछ जे होस् रात्रिकालीन प्रहरमा पनि र आरएसएजी तपाईँको आफ्नो मान्छे लुरे भन्नुभएको छ मायालु शब्द युज गर्नुभएको छ र तपाईँको आफ्नो मान्छेले पनि तपाईँलाई सम्झिरहनु भएको होला काम त के हो र मन तपाईँमै छ होला अवश्य पनि र थ्याङ्क यू सो मच आरसिजी तपाईँको यो सन्देशको लागि र तपाईँको लोरेले पनि तपाईँलाई छिट्टै कल गर्नुहुनेछ तपाईँलाई सन्देश पठाउनुहुनेछ यो आशा छ मलाई र थ्याङ्क्यु सो मच साथी तपाईँको यो सन्देशको लागि अह त्यसै गरी अर्को सन्देश पनि छ अह पठाउनु भएको छ धेरै साथीहरूले कमेन्ट गर्नुभएको छ म कुन चाहिँ पढौँ कुन चाहिँ पढौँ भइरहेछ है आज होस् तपाईँको सन्देशहरू नपढिकन त कार्यक्रमलाई टुङ्ग्याउने कुरै भएन तपाईँको सन्देश सरर पढिहाल्छु म गणेशजीको सन्देश पढिसकेको छु मैले अर्को सन्देश पढेँ वाङचु शिषजीले लेख्नु छ मेरो साँच्चीकै शिष हुनुहुन्छ उहाँ चाहिँ है <laughs> उहाँले लेख्नु छ दाइ खुसी लाग्यो प्रोग्रामको मार्फत भए पनि साथीहरूलाई कुरा पुऱ्याउन मन लाग्यो टाढाबाट भए पनि भन्नुभएको छ अस्ट्रेलियादेखि हामीलाई कमेन्ट गर्नुभएको थ्याङ्क यू सो मच वाङचुजी उहाँले लेख्नु धेरै मिठो सम्झनाहरूलाई सङ्घालेर ती बितेका सम्पूर्ण मेरा साथीहरूलाई मिठो सम्झना छ चा भन्न चाहन चाहन्छु चाहन्छु चा। यो अल्सो ब्रो भन्नुभएको मैले पनि सम्झिरहेको छु सिस्टर तपाईँलाई मम सिस अनि अनि नाना साथी बिला भाउजू दादा बुद्ध मेरो सिस निशिता भाइ सञ्जय साथीहरू फुपु फुफाजु सबैलाई अनि हजुरलाई पनि दाई मेरो दादा राम एन लक्ष्मण मेरो साथी सूर्य सु, अलि लङ भयो अरु हजुर आफै मिलाएर भनिदिनुहोस् हस् अनि आज <laughs> थ्याङ्क्यु सो मच अस्ट्रेलियादेखि हामीलाई सम्झाउनु भएको छ वाङचुप शिस तब धीरे धीरे धन्यवाद तब समझी रखे रो जिस को नाम लिखा राम लक्ष्मण तपाई को बहनी निशिता निशलदेव सब दीदी तब धीरे समझी रहने भाषा मैं भी तब धीरे मिस सिर थैंक यू सो मच तमेंट मार्फत भाई को योग कमेंट को धन्यवाद तेगरी अर्क कमेंटर भी लिंचु म तब का कमेंटर अँ लेख्नुहुन्छ यो प्रोग्राम त मायालुहरूको लागि हो तर मेरो मायालुलाई एफएम नै सुन्दैन के भन्नु अब भन्नुभएको छ <laughs> लेख्नुभएको छुच्ची केटी म भन्नुभएको छ यस फेसबुक नेम चाहिँ हरूको लागि हो उहाँको आफ्नो मायाले एफएमै सुन्नुहुन्न रे लौ न तपाईँ एफएम सुटुकै आज सुन्दै पो हुनुहुन्छ कि <laughs> एफएम नबटार्नुहोला है त एफएम सुन्दै गर्नुहोला जे भए पनि यो प्रोग्राम सुनेर बस्नुहुने एनएफएम प्रेमीहरूलाई सधैँ खुसी र सुखी रहोस् मायालु जोडी भएका मित्रहरूको सधैँ माया अटल रहोस् यही मेरो कामना एन्ड रेडियो सर्भर सुनेर बस्नुहुने सम्पूर्णलाई गुड नाइट भन्नुभएको छ थ्याङ्क यू सो मच छुच्चेजी तपाईँको यो सन्देशको लागि त्यसै गरी अर्को सन्देश छ उहाँले नै लेख्नु भएको रहेछ सर्भर अल मेम्बर्सलाई मिस यु अलर्ट एन्ड गुड नाइट चन्द्र दादा मि छुच्चे सुभद्रा फ्र महनवाडीबाट सुभद्राजी थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट पनि छ नमस्कार चन्द्र दादा म सबिना लामा भैँसे छ केशरीबाट मेरो मनको मान्छे विकास छोटो मेरो मनको मान्छे विकास छोटो जिन्दगीको लामो सम्झना हजुरको यादमा तडपिरहेको छु म हजुरबिनाको जिन्दगी सोच्न पनि सक्दिनँ सँगै बिताएका ती पल सम्झेर बसिरहेको छु मिस यु लभ यु विकास टाढैबाट भयो नि र प्यारो छोरा सन्दीपलाई मीठो सम्झना छोरा सन्दीपलाई मीठो सम्झना के गर्ने दादा छोरा छुट्टै छ म छुट्टै झन् अह हस्बेन्ड अर्कैको अर्काको देशमा दुःख लाग्छ म अहिले एक्लै छु दादा छोरा अह छोरा र हस्बेन्डको सम्झनामा ओके गुड नाइट चन्द्र दादा भन्नुभएको छ थ्याङ्क यू सो मच अह समिनाजी तपाईँको हस्बेन्डले पनि तपाईँलाई धेरै सम्झिरहनु भएको होला है त तपाईँका सन्देशहरू उहाँसम्म पुग्छ टाढा हुनुहुन्छ अवश्य पनि डब्लु डब्लु यो कार्यक्रम उहाँले पनि सुन्न पाउनुहुनेछ खबर गरिदिनु होला र तपाईँको सन्देश पनि उहाँसम्म पुग्नेछ जी थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट छ दर्शन चन्द्र दादा म विकास घलान भैँसे छ किसेरीबाट ना। नाउ मलेसियाबाट मेरी काली सबिनालाई ओहो लौ न सबिनाजी मैले तपाईँको एसएमएस भर्खरै पढेको थिएँ विकासजीले तपाईँलाई एसएमएस गरिसक्नु भएको छ उहाँले लेख्नुभएको छ कि मलेसियाबाट मेरी काली सबिनालाई मायाको कोसेलीहरूका साथै मिठो सम्झना मिसिङ एन्ड अब यो सानो भन्न चाहन्छु र मेरो प्यारो छोरा पदमपोखरीमा पढ्दैछ मिस यु छोरा भन्न चाहन्छु ओके गुड नाइट दादा भन्नुभएको छ थ्याङ्क सो मच जी विकासजी सम्झनुभयो खुशी लाग्यो तपाईँको सविनाजीको एसएमएस पनि पढेको थिएँ तपाईँको छोरा पदमपोखरीमा हुनुहुँदो रहेछ हामीबाट नजिकै हुनुहुन्छ हेटौँडाबाट र उहाँलाई पनि मैले सम्झेको छु है त त्यसै अर्को कमेन्ट छ हाई दादा दर्शन सन्चै हुनुहुन्छ खानपिन भए त म हिटौना दुईबाट सम्झना लामा भन्नुमा चाहिँ सम्झनाजी हाम्रो नियमित कमेन्ट गर्ने साथी हुनुहुन्छ धेरै माया गर्नुहुन्छ रेडियो सर्भरलाई उहाँ अगाडि लेख्नुहुन्छ आँखैमा कोरियोको अहाँ अह यहीली यही कति कति खुसी हरेक साँझमा झर्ने आँसु भइदिएपछि के लाउँ साइनो कठै तिमीलाई जब याद नै आज अह अर्थैन भएपछि भन्नुभयो कि के भन्नु अलिकति बुझिनँ है साथी सम्झनाजी नरिसाउनुहोस् ल मैले गलत पढेँ भनेर अहँ बल्झिन्छ दुख्छ बद्लिन्छ चस्कि बल्झिन्छ चस्किन्छ खाली छाती यो मात्र एउटा अह न्यु पारे बगिरहन्छ आँसु यो रुँदा रुधै समय तिमीले हाँस्न सिकायो सङ्घर्षका यी घडीमा बाँच्न सिकायो पल, -पल आयो आधी मेरो जीवनमा अह हर भुमरी अह हर बर्खामा बाँच्न सिकायो पल पलमै आयो आधी मेरो जीवनमा अह उहाँले अलिकति के, के लेख्नुभयो मैले अलिकति बुझिनँ है खुसी माने नाच्न सिकायो भन्नुभएको छ दुखी माने नाच्न सिकायो भन्नुभएको छ सम्झनाजी रुदा रुदे समायो तिमीले बाँच्न सिकायो भन्नुभएको छ थ्याङ्क्यु सो मच सम्झनाजी तपाईँले यो गजल लेख्नु भएको थियो होला अलिकति हरप नछुटाउनु भएको भएर मैले एसएमएस जसरी पढेँ त्यसको लागि सरी है सम्झनाजी नरिसाउनुहोस् प्लिज तपाईँ रिसाउनुभयो भने फेरि मलाई एकदमै दुःख लाग्छ है त सम्झनाजी आज मेरो साथीहरूलाई आई मिस यु भन्छु भन्नुभएको पूजा गोले एन्ड मलाई सम्झना भनेर चिन्नुहुने सम्पूर्ण साथीलाई गुड नाइट भन्नुभएको छ थ्याङ्क यू सो मच सम्झनाजी तपाईँको यो कमेन्टको लागि साथीहरू तपाईँका एसएमएस सन्देशहरू अझै आइरहेछन् तर तपाईँको एसएमएस अब म पढ्न सक्दिनँ मैले अघि नै तपाईँलाई जानकारी दिइसकेको छु र तपाईँका सन्देशहरू पुरा एसएमएस पढ्न पाइन तपाईँको फेसबुकको अर्को सन्देश कमेन्टहरूलाई चाहिँ म सिद्धाउने कोसिस गरिरहेको छु अब धेरै पनि छैन एक दुईजना साथीहरूको छ र उहाँको पढिहाल्छु यतिखेर छ हेलो चन्द्रदाई सन्चै भन्नुभएको छ म विपना गुङ्बा पदमपोखरे बाँडाचौरबाट भन्नुभएको छ विपनाजी थ्याङ्क यू सो मच तपाईँको कमेन्टको लागि तपाईँको कमेन्ट पढ्न पाएँ विपनाजी अगाडि लेख्नुहुन्छ चन्द्रदाई यो माय भन्ने कुरा पनि कस्तो कस्तो नगरम भने पनि आफै हुन्छ हुन जाने भन्नुभएको छ अवश्य भने माया यस्तै हो आफै हुन्छ है कोही आफ्नो जीवनबाट जाँदैछ भने कोही आउन खोज्दैछ मेरो जीवनमा पनि त्यस्तै भयो दादा पहिलाको कुराहरू सम्झदा त आँखाबाट आँसु आउँछ दादा त्यसैले दादा मेरो प्यारो विकेशलाई छोडि गए पनि म सधैँ माया गरिरहन्छु भन्न चाहन्छु दादा भन्दै बिदा माग्छु दादा भाइ भन्नुभएको छ साथीलाई छोडेर जानुभएछ दुख लगो विकेश जी कार्यक्रम सुंदर आपेला रुआन चाहे होैंक यू सो मच विपना जी तदेश को लगी रहा तब का सन्देश मैं पूरा पढ़े तब का फेसबुक का तपाय का सन्देश सब पढ़ना पाए खुशी लगे रो अर्क सन्देश आज ये कमेंट को कसरी करने भाषा बसंतजी कमेंट रेडियो सर्भरको पेजमा डब्लु डब्लु डब्लु डट फेसबुक डट कम स्ल्यास रेडियो सर्भर पेजमा चाहिँ तपाईँले लाइक गर्नुभएपछि मुटुदेखि मुटुसम्मको एउटा पोस्ट छ त्यसैमा कमेन्ट गर्नुपर्ने हुन्छ अथवा मैले पनि पोस्ट गरेको छु त्यसमा चाहिँ कमेन्ट गर्नुहोला है त बसन्तजी अर्को साथमा तपाईँका सन्देशहरू लिएर आउनेछु र आज भने साथीहरूले कार्यक्रम सुनिदिनु भयो यतिन्जेल कार्यक्रम लम्ब्याउनु पर्ने समय तपाईँको एसएमएसहरू प्राप्त भयो थ्याङ्कयू सो मच तपाईँको यो मायाप्रति र तपाईँका सन्देशहरू आगामी दिनमा पनि यसरी नै प्राप्त गर्न सकु आजले भने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद कार्यक्रम सुने साथ दिन उन्हें तपूर्ण धन्यवाद भन भित्र को साथी चंद्र छुटना चाह नमस्ते शुभरात्रि है तुआ तुजी पेसरी मै तुआ तुझे जीना है मेना भुला देना मुझे हे अल्वेदार तुझे तुझे जीना tu hi hai kinara tera tu hi to sahara tera tu hi hai tarana kal ka tu hi to paana kal ka khud pe ye tu karta bandha tu शम हौ म तु न तुझे जीना है मेरे बिना, तुझे जीना है मेरे बिना